यम्ब्रह्माडेन्द्रमुवी स्तै वेद साङ्ग पदोक्रम पनिसै गायन्त यम स्यानावस्थित मनसा पश्यन्त योगि पश्यन्त नदु सुगणाय तस्मै नम श्रीमत्न चर्चिज्वलपु शुक्रबरा मल्लिका मालाकृतकुण्डला प्रवीलसन्मुक्तालिशोभितार्वज्ञान निदानुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसु मे तैलोक्य माता चिरम् मुख करोति वाचालम् पङ्गु लभ्य तमह ते परमानन्द मानव नमो भगवतस्मै व्यासाय मतेजसे यस्म प्रसादा भक्ष्यामण कथाम नारायण नमस्क नरोस्वती व्यासम् मुदि यान्देन्हार्धवलाभ्रस्ताृता याणावित या पद्मासनाुत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सा मा भगवती निशेष जाड्यपा का वाचा मनसेन्द्रियवा बुद्ध्यात्मना ुनि तिमीले उत्तर दिइसके अब के सुन्ने इच्छा छ भन म सबै सुनाउन तयार छु त्यति सुने अगस्त मुनिले विधि गरे हे कुमारजी त्रिपुरा सुरले कसरी तपस्या गर्यो त्यसलाई श्री महादेवले कसरी भष्मा पार्नु भयो यो सुन्ने इच्छा छ त्यो सबै आज्ञा होस् यस्तो मुनिको प्रश्न सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ हे मुने अघि विष्णु भगवानले हिरण्या दैत्यको वध गर्नुभयो अनि समस्त दैत्यहरू दुखी भएर खेत गर्न लागे तब म नाम को दैत्य मन में विचार करस्तो कामदेव नती दैत्य महाकुश को जाडो में हिमल तपस्याख जेठ को घामाग्नि तापी गर्मी प्रदेश में तपस्या प्रकार के तपस्या दस हजार वर्ष बिताए तीन का देह में केवल हाड़छाला मत बाकी फेरी ती ठूल सुख वंचित भे तईपन तिन्हय जस्त तेजीला देखने लगे तीन को तपस्या ब्रह्मा जी प्रसन्न भएर ती, ती जनाको सामुन्य पुगी नम्र स्वरले आज हे दैत्यहरूमा श्रेष्ठ भएका साष्टाङ गरी केवल घुडाले मात्र भूमिमा स्पर्श गरी हात जोडेर प्रसन्न, हा प्रसन्न हुनुहुन्छ भने हामीलाई अवद कहिले नमर्ने अमर हुने बर दिनुहोस् बल पराक्रम पनि ठुलो होस् फेरि विमान समान जो हामी तिन पुरा बनाउने छौ त्यसमा मनुष्यको गति नहोस् हामी ठुला बलवान हो यही वरदान दिनुहोस् ती दैत्यहरूले यस्तो बरमाएको सुनि ब्रह्माजी हे हो त्यस्तो अवधिन म असमर्थ छु मृत्युको अवकाश राखेर रा अर्को वरमा दिन्छु त्यसमा अन्यथा नमान ब्रह्माजीको त्यस्तो आज सुनेर मैले फेरि गरे हे प्रभु अगी मैले भने जति सबै कुरा होस् मृत्युलाई ती मैले बनाएका पुरहरू एकै स्थानमा रहने छैनन् जब दस हजार वर्ष पुगला तब ती पुरको केवल आधा निमेष मात्र मेल होस् र त्यही आधा निमेषभित्र जो एक पावणले ती तिनै पुरलाई नष्ट गर्न सकोस् त्यही पुरुष हामीलाई मार्न सकोस् मया वचन सुनेर तथा भनी ब्रह्माजी आफ्नो लोकतर्फ जानुभयो तब त्यो संसार नै नाश गर्ने इच्छा लिएर आदि कल्पमा तीन पुरको रचना गर्दो भयो ती तीनपुरमा पहिलो फलामको दोस्रो चाँदीको र तेस्रो सुनको बनायो ती तीन पुर आकाशमा सुमेरु पर्वतका श्रृङ्ग टाकुरा हुन् कि जस्तो देखिन लागे ती पुरहरू चन्द्रमा किरण लाग्नाले अति शीतल भएका स्थान स्थानमा आँखी झालहरू बनेका घरका अट्टालिकाहरू पनि अति अग्ला आँगनहरूमा पनि राम्रा राम्रा देख्दै मनलाई मोह गर्ने शिलाहरूले छापेको स्थान स्थानमा सुनले मढेका उत्तम पुरद्वारहरूमा रङ्गविका रत्न जडेका मुगा मोती स्थान स्थानमा जडिएका बिजुलीको प्रकाश समान रत्नहरूको चारैतिर प्रकाश फैलिएको बनायो फेरि प्रकाश फैलाउने गरी हिरा मोती आदि जायुको बेग लाग्नाले फरफराएका पताकाहरूले शोभा घरहरूमा पङ्क्तिहरू पनि रत्न समूहका थुप्रै नै हुन् भन्ने भान पर्ने खालका मार्गहरू पनि सिंगारिएका अत्यन्त राम्रा पुर तयार गरायो घर पनि अनेक रङका मनहरण गर्ने रत्नहरूले सुशोभित धोजा पताकाहरूले सिंगारे र विमान जस्ता ती तीन शोभायुक्त बनायो अनेक रत्न जडेका गमलाहरूमा रङ्गी बिरङ्गी जात जातका उत्तम सबै ऋतुमा फुल्ने फुलहरू र त्यस्तैमा फल्ने फलहरू पनि अनेक प्रकारका कमल कमलिनी तयार गरायो यस्ता प्रकारले त्रिपुरवासीहरूको शोभाले युक्त महल तयार भयो फेरि मयुर डाँफे उत्तम पछिगणले युक्त र पुरुषका नङ लागले जसका पयो घरका गोलाकार घेरामा अर्ध चन्द्राकार ख भएका कलश जस्तै उत्तुङ्ग कुच भएका मदिराले रात आँखा भइरहेकाुसुक हास्य गर्ने ललियेका नेत्र भएका त्यस्ता अग्निन्द सुन्दरीहरूले व्याप्त भएको त्यो त्रिपुर परैबाट पनि अत्यन्त रमणीय देखिन लाग्यो त्यस्तो त्रिपुर मध्ये जो फलामको थियो त्यो मयले तार नामको आफ्नो मित्रलाई दियो अर्को चाँदीको जुन सुन्दरपुर थियो त्यो विद्युत दियो जुन सुवर्णले बनेको सबैभन्दा उत्तम थियो त्यो मयले आफूले लियो अनि त्यो त्रिपुर दैत्यप्रति मय वर्गले शोभामान भयो त्यो दैत्यराज आफ्ना शत्रुहरू र तिनका सेनालाई परास्त गरेर आफ्ना हितैसी ब्राह्मण वर्ग र वर्गले सही भई आफ्ना आफ्ना सुन्दरी स्त्रीहरू साथमा लिइरहँदा स्वर्ग भन्दा पनि वर्ता सुख भोग गर्न लागे अनि तिनै आनन्दलाई ध्वंस गर्न लागे साथै अभिमानले भरिएर देवताहरू सबै विजित भए भन्ने मनमा ठन्न लागे तिनीहरूलाई मार्न लागे उनका बगैँचाका असल असल वृक्ष र विरुवाहरू फाल्न लागे केही आफ्ना बगैँचामा सार्न लगाए अनि देवताहरूलाई दुख दिएको निकै समय व्यतीत भयो तब तिनीहरूदेखि सबै देवताहरू क्रोधित भई ब्रह्माका सामु गए त्रिपुर निवासी दैत्यहरूको सारा अन्याय उपद्रव विस्तार गर्दा भए अनि ब्रह्माजीले समस्त देवताहरूलाई शान्त गराई आज्ञा भयो हे देवगण हो त्रिपुरासुर दैत्यहरू बडो बलवान छन् द्वारा तिनको नाश हुन सक्दैन तसर्थ नारायण आदि सकल देवता महादेवका शरण उद्धार गरिदिन्छन् उनले हाम्रा शत्रु ती दैत्यहरूको अवश्य नाश गर्नेछन् ब्रह्माजीको त्यस्तो हित वचन सुनेर स्वीकार गरी ब्रह्मा विष्णु इन्द्र यम चन्द्र कुबेर वायु समेत सबै देवता ब्रह्मलाई अघि लगाए कैलाश पर्व पुको दर्शन पाइ हात जोडेर स्तुति गर्न हे पिनाक थारी हे चन्द्र हे त्रैलोकेश अमित क्रमी हजुरलाई कोटी कोटि नमस्कार हे चन्द्र हे त्रिलोक हे चन्द्रमौली जट्टा जुट्ठारी नीलकण्ठ हजुरलाई कोटिकोटि नमस्कार संसारलाई शरण दिने नन्दीलाई बर दिने देवताका पनि देवता यस्ता हजुरलाई कोटी, कोटी नमस्कार थोरै सेवाले पनि प्रसन्न भएर गरिदिने यज्ञका माले हिमालयका निवास गर्ने यस्ता हजुरलाई कोटिकोटी नमस्कार योगीहरूले सदैव ध्यान गरिने जगतको वैभवलाई तुच्छ थान्ने धर्मलाई दृढ रहने दिशारूपी व्रस्त धारण गर्ने भक्तलाई वरिदिने ब्राह्मणका धाता विदाता यस्ता हजुरलाई कोटिकोटी नमस्कार सूर्य चन्द्र इन्द्र वायु आदि देवताको सृष्टि रपालन गर्ने यस्ता हजुरलाई कोटिकोटी नमस्कार सूक्ष्म पनि अति सूक्ष्म कालस्वरूप नित्य स्वरूप धारण गर्ने यस्ता हजुरलाई कोटिकोटी नमस्कार पर भन्दा पनि पर परब्रह्म स्वरूप शङ्करलाई कोटि कोटी नमस्कार सारा ब्रह्मांड धारण करने सूर्य चंद्र वायु अग्नि जल एवं आकाश को रचना करने कोटि कोटी नमस्कार कोटि कोटी नमस्कार उषा को दात फाँचने लक्ष्य यज्ञ नाश करने रामदेव लाई भस्म पारने यहा हजुरै कोटि कोटी नमस्कार सुरास का उत्पन्न करता यज्ञ का हर्ता धर्ता हे शिखंडीन हे नील कंठ हजूरलाई कोटि कोटी नमस्कार निरंतर सुधा स्वरूप पार्वती भर्ता गणेश कुमार पिता हजूलाई कोटि कोटी नमस्कार सदा मोक्षर वरदान दिनेत्मन हे, हे, हे बरदाता हजूरलाटी कोटी, कोटी नमस्कार हे योगेश्वर हे चंडीश्वर हे रुद्र हे सर्व हे सम्भो हेर हजुरै कोटी कोटी नमस्कार हामी देखी प्रसन्न हुवता स्तुति सुनी तीन का मन भाव जानी आज्ञा हे देवता हो जे इच्छा छो भर मघ मई नदिने संसार कई वस्तु छाइन मा पूर्ण करू जे इच्छा छसंक भयर मग यस्तो महादेव आज्ञा सुनी प्रसन्न भैया देवता स्व गरे हे प्रभु ब्रह्माको वरले उन्मत्त भएका मय आदि दानवहरूले हाम्रा उर्वसी मेनका आदि अवसरहरू नाचे कति आफ्ना घर ओसारे देवताको नाच गर्ने भन्दै हामीलाई अनेक तर अमरावतीबाट पनि निकालियौं भगवान ती दैत्यको सम्हार गर्न ब्रह्मा विष्णु पनि समर्थ छैनन् हे ईश्वर अब जसरी हामी देवताहरूको भलो हुन्छ सोही वरदान बक्सियोस् यति सुनि शिवजीले फेरि भन्नुभयो हे देवता हो तिमीहरू मेरो रुद्र तेजको एक अंश धारण गरी रुद्र तेजोमय रूपले ती दानवहरूको संहार गरेर हेर्ने शक्तिसम्म पनि हामी हे प्रभु हामी प्रसन्न भएर त्यो अझै त्रिपुरासुरलाई स्वयं संहार गरिबस्नुहोस् ब्रह्माजीको वरदान अनुसार दिव्य दस हजार वर्ष बितेपछि आधा निमेशको मिलन हुनेछ उही आधा निमेश भित्रमै त्यो त्रिपुरालाई जसले एकै बाँडले भष्म पार्ला उसैद्वारा ती दैत्यहरूको सम्मान होला अन्यथा को मृत्यु हुने छैन हे शशि शेखर हामीदेखि प्रसन्न भई पापिष्ट त्रिपुरसुर नास गरिरहेताहरूको त्यस्तो प्रार्थना सुनि शिवजी तिमीहरूको हितका निम्ति म एउटै अझै दानवहरूका साथ युद्ध गर्दा मेरो शक्ति थाप्न सक्ने हिमालय समान मेरो निम्ति एउटा रथ तयार पार अनि म युद्धमा जानेछु महादेवको त्यस्तो आज्ञा सुनि प्रसन्न भएका देवताहरूले प्रणाम गरेर हावस् तत्काल विश्वकर्मालाई डाकि महादेवको निमित्त समस्त देवताहरू पी अवय भय रथ तैयार पारे तेज रथ का दुबई सूर्य चंद्र भक्षिण पंग्रा मारह मा सूर्य को भूषण बनाई बाया चक्र मेईस नक्षत्र कलाभूषण बनाई ऋतु रथ का दाया बायाश को गजुर रंगरा अड्या मंदरा चल को बनाए अयन संसर रथ का वेग भय चार समुद्र रथ का कुंडलिखा भंगादी समस्त तीर्थ राम्रा रामा वस्ता आभूषण पहरी स्त्री रूप धारण कर हाथ में चमल रथिये स्वयं ब्रह्मजी भम कार को बनाए रिन्ध्याचल को छत्र निरूप मन्द्राको पाश्वण्ड बनाए सरस्वती खण्ड भए श्री नारायण अग्नित पार्दै भगवान शिव त्यस रथमा आरू हुनु भयो त्यस रथका अघि पछि शिवका गण शङ्कुण चण्डेश्वर गणेश नन्दी आदि प्रमथ गणहरू सुल पट्टिस आदि अनेक शस्त्रास्त्र लिएर शङ्ख भारी मृद आदि बाजा बजाउँदै महादेव माथि अनेक थरीका पुष्पको वर्षा गराउँदा भए त्यस बेलाको रुद्रतेज सहन गर्न नसकी समस्तता मोहमा प्राप्त भए महादेवले देवताहरूको स्थितिदेखि आफ्नो अनि देवताहरू रुद्रेज सहन गर्नमा किंचित समर्थ भए त्यसपछि नारद मुनिहरू कहाँ गएर भन्न लाग्नु भयो हे दैत्यराज देवताहरूको स्तुतिले प्रसन्न भएका महादेव स्वयं तिमीहरूको सम्हार गर्न भनी आइरहनु भएको छ अब तिमीहरूको जे इच्छा छ सो गर नभए तिमीहरूको अभिलम्बना सुनेछ नारदका यस्ता वचन सुनि दैत्यराज मयले आफ्ना मित्र तारकाख्य दूतमालीका अन्यान्य योद्धाहरूलाई डाकी नारद मुनिले आज्ञा भएको सबै कुरा विस्तारले सुनायो अनि दानवहरूमा उत्तम बलवान भएको तारककाख्यले भन्यो हे राजन किन चिन्ता गर्नुहुन्छ देवताहरू यथार्थ रूपमा बाध्य छन् त्यो त्रिपुर भेदन गर्ने कसैको पराक्रममा शक्ति छैन यदि समस्त देवता यक्ष गन्धर्व किन्न आए पनि त्यो त्रिपुरा अवेद नै रहनेछ फेरि शत्रुलाई जित्न साम दण्ड भेद आदि अनेक किसिमका नीति छन् अथवा जित्ने इच्छा भएका बलवान शत्रुलाई आफ्नो पराक्रमद्वारा दण्ड दिनु नै उचित छ वीर तारख्यको यस्ता कुरा सुनेर विद्युत भन्न लाग्यो हे राजन बलहिन देवता कुनै पनि प्रकारले पनि हामीसित युद्धमा अगाडि बाउन सक्दैनन् यदि कोही मूर्खता गरेर हामी युद्ध गर्न सा, अघि भने त्यो अवश्य क्षयमा प्राप्त हुनेछ यसमा शङ्का छैन यसमा चिन्तित हुनुपर्ने कुनै पनि कुरा छैन एकमा फेरि युद्ध गरौं अनि समस्त देवताहरूलाई जितेर इन्द्रको पद पनि भोग गर्नुहोस् फेरि अघिका हिरण्याक्ष र हिरण्डे कशिपुको पद पाइ चौधै भुवनको अङ्कटक राज्य भोग्नुहोस् विद्युत मालिका यस्ता कुरा सुनेर म शान्त स्वरमा भन्यो हे नै त्यो सुन्यौ अब हाम्रो नाचको बखत आइपुग्यो यति भनेर शिर हल्ला फेरि भन्न लाग्यो जो श्रु आफूल छ तर यी सम्पूर्ण जगतका स्वामी महादेव हुन् उनीव र देवताको हितका लागि उनी स्वयंको ला कुनै उपाय पनि छैन केवल महादेवको नजिकै के उनलाई नमस्कार गरौं भन्ने मेरो अन्तिम निर्णय हो यदि हामी उद्ध झै कठोरता धारण गरेर उनका साम युद्ध गर्न गयौं भने केवल उनको दृष्टिपातले नै भस्म हुनेछौँ ब्रह्मादि देवता पनि दुखी भएर जसका शरण नाश कर आई रह हम गति हो नाश कर फिर जो, जो जगत का युद्ध कर फिर फल हमी वर्ष समक्यो अत मे दानव बीर हो तुम सब काल प्रेरित छे कारण युद्ध करो मारद मुनि उन्मत्त दैत्य मृत्यु दानवराज अब तिहसा सकियो यदि संग्राममा पछि हटेर नपुग सक्छ देवताहरूको शरणमा जानुभन्दा त समग्रमा लडी वीर गति पाउनु नै यदि शिवका हतबाट मर्न पायो भने उनका गणको अधिपति पनि हुन सक्दछु संग्राम नगरेर शरण पर्न गयो भने पनि देवताको हितका लागि तिमहरूलाई नमाली छोड्ने छैनन् फेरि दाना राजा वीर पराक्रमिक भएर पनि कायर जानु उचित छैन कायरदेखि शिवजी प्रसन्न हुँदैनन् बर युद्धमा पराक्रम देखाउने वीरदेखि प्रसन्न हुनेछन् अत किन नलड्ने अवश्य लड यदि संजोगले जित्यो भने तिनै लोकको सुखभोग गरौला नारद मणिका यस्ता कुरा सुनेर आयुष भैर लगे जानी नाराजी कर नाराजी प्रसन्न हुआ समस्त दैत्युद्ध करय सी विधा मगे महादेव कहाँ गए वहां सब निवेदन करेपी समस्त दानवर युद्ध को इच्छा करी अनेक तरह का शस्त्रास्त्री लड़न तैयार भलनामा विद्युत मालि आदि प्रधान दानवहरू पनि युद्धको निश्चय गरी राजा मिङनाले फेरि लागे परस्पर ओम रथ आयो उता हेरेर ओम महादेवका रथको ध्वजा देखियो भन्न लागे भएर शोक त्यागी नाना तरका सशस्त्र लिए युद्धको इच्छाले जसरी पशु आगोको नजिक गए झैँ कालले प्रेरित दैत्यगण शिवको रथ कहिले आइपुग्छ युद्ध गर्न पाइन्छ भनी हेरिरहे त्यसै बखत पश्चिम सागरको सिरो रहेका अनेक सौन्दर्यले शोभा बढाइरहेका ध्वजा प्रथाका ले सज्जित एव सुशोभित भई सुमेरो पर्वत समान त्रिपुरा देखियो नन्दीश्वर आदि महादेवका प्रधान गणहरू उच्च स्वरले सिंहनाथ गर्न लागे तिनको सिंहनाथ सुनेर दानवगणहरू पनि नगर छाडी बाहिर निस्के यता चण्डेश्वर पनि उज्जवल कुठार हातमा लिएर डरलाग्दो शिवगणका सामुन्य आए फेरि देदिप्यमान त्रिशुल हातमा लिए शिवकै समान पराक्रम गर्ने इच्छा भएका गणका अधिपति पार्श आए अर्को गणका स्वामी शङ्कुक मुसल हातमा लिएर अर्को पार्शमा नन्दी भृङ्गी रीति टुन्डी वीरभद्र आदि प्रधान वीरहरू पनि वज्र त्रिशुल गदा परि आदि लिएर युद्धमा अग्रसर भए यतावगढ पनि शिवजीको रथ आएको देखेर युद्धका निमित्त शिवगण माथि जाई लागे अनि दुवै तर्फबाट शिवजी पनि त्रिपुरालाई नन्दी महावली दानवसित जुधे रिङ्गीले दस बाणद्वारा विद्युत प्रवलाई भेदन गरे तर रात राता नेत्र पारेर अनेक शिलाले ठोक्ता पनि उनलाई केही हानि गर्न सकेनन् तब श्रृङ्गी रिटीले यस दैत्यका पिष्टमा प्रहार गरे अनि उनले पनि सर्प निश्वास फेर्दै ठुलो सुनले भ्रृङ्गी रिटीलाई मर्म मर्ममा प्रहार गर्यो त्यसको पीडा खप्न नसके भ्रृङ्गी रिटी संग्रामबाट भागे त्यस दानवराजले जब तिनीहरूलाई त्यसरी भगाई थियो तब गणनायक गणेशलाई पनि एक हजार सरको प्रहारले घायल तुलायो फेरि त्रिसठी र दस बाँड थापेर गणेशको सर्वाङ्ग घाउ गरायो बैरीको त्यस्तो अधम्य सास देखेर गणेशजी पनि रिसाए सुन पारेर त्यस दानवको घाँटीमा बेरी बेसरी निमोठी मत्ता हात्तीले तलाउमा फुलेको कमलको पुष्पलाई सहजै उखालेर फाले झैँ विद्युत प्राप्त दानवको उखलेर फिदिए अनि गिणबाट छुटिएको उनको शिर सरोवरबाट छुटिन हात्तीका दाँतमा अड्किएको कमलको पुष्पित भयो गणनायक गणेशवलाई शङ्कुकणले बीचमै रोकेर तिनका रथ सारथी ध्वजा र घोडा सबै काटी मारे विरथी गराए यी दुवै दानव पनि तत्काल अर्को रथमा चढेर आई चण्डेश्वर गणनायकका सबै अङ्गमा अनेक बाण प्रहार गरी घाउ पारिदिए गणनायक र चण्डेश्वरले पनि दानवका प्रहार थपेर रिसले रात राता, राता आँखा पारी हातमा मुसल्ली बेग ले हाने त्यसको चोट खप्न नसकि दुवै दानव यमराजको नगरमा पुगे त्यसपछि त्रिपुर निवासी ठुला ठुला जो जो योद्धाहरू थिए ती सबै रिसले चुर भई एक साथ निस्केर वजशुल आदि अस्त्र लिए शिवजी काणमाथि जाइ लागे यसरी परस्पर घोर घमासान संग्राम चल्न लाग्यो महादेवको आज्ञा पाएका शिवगणहरू पनि गजराजले कदली बन ध्वस्त पारे झै र उन्मक्त सिंहले मृगहरूलाई भर्काए झै ती दानवहरूलाई भिन्न पारी मार्न लागे ती दैत्यहरूमा कसैका शिर छैनन् कसैका अघिण छैनन् त्यस युद्धमा रगतको नदी बगे भयो युगको बेगले छिन्न छिन्न भएका मेघ्रको चोटले धुर भएका पर्वतका शिखर जस्तै लड्दै पश्चिम समुद्रमा गिरदै गए जब नेमिनामा र बलनामा वीरहरूलाई शङ्कुकर्णले मारे भन्ने सुनेपछि तारक काक्ष नामको दानव बिसाएर गणनायक माथि झम्टियो र अनेक बाण प्रहार गरेर घायल पारिदियो तब शङ्कुकणले पनि त्यसका प्रहार खपेर त्यसको शिरमा मुसल बजारी उच्च स्वरले सिंगना गरे अनि त्यो दानव केही बलहिन भएर गिर्ला जस्तै निर्धक्कसित त्यसका छातीमा भाला प्रहार गरे त्यस चोटले दाना भूमिमा लड्यो तर गणनायक माथि प्रहार गर्यो अनि शङ्कुकर्णले रिसाई सारे पीडा गर्ने गरी मुर्कीले हिर्काए त्यो चोटले दाना फन्न घुमेर ढली मुर्छा पर्यो र दिव्य आयुद्धहरू त्याग्दो भयो अनि त्यो चोट खप्न नसकेर मृत्युमा प्राप्त भयो त्यसरी उसलाई गिरेको देखेर रा उठाइ राजा भएको भवनमा लगेर सारा स्थिति सुनाउँदै अनेक किसिमले विलाप गर्न लागे त्यसरी रोही बिलाप गर्न लागेका दानवहरूलाई मैले राम्ररी बुझाए भने ए दानव हो मेरो घरमा अमृतको छ त्यसैमा चोपी मरेका जति सबै दानवलाई जिउता हो त्यति सुनेपछि जो अनि प्रसन्न मनले मरेका तारकासुर अमृतमा चोपेर बचाए मरिसकेकालाई सबैले बारम्बार प्रणाम गरे त्यसै मरेका अरू दानवहरूलाई पनि जीवित पारे अनि त्यो तारकाख्य पहिले भन्दा पनि दोब्बर साहस र शक्ति साथ सङ्ग्राममा आयो ब्रह्माजीले त्यसलाई देख्न साथ आफ्नो दाहिनी हातको औलाले संकेत गरेर श्री महादेवलाई विनम्र भन्नुभयो ईश्वर त्यो दानव अघि नै मरिसकेको थियो तर अहिले पनि फेरि बाँचेर लडा अमृतको कुण्ड छ त्यसले मरेका समस्त प्रहार गरेर अमृत मानेर शिवले एक प्रहार गरी सारा अमृत सोषिनु भयो ब्रह्माजीले फेरि विनम्र पूर्व गरे हे प्रभु अब त्यो बाण प्रहार गर्नुहोस् मैले त्रिपुरसितको युद्ध घाउ लड्दा लड्दा आज हजार वर्ष बितिसक्यो तर त्यसको नाश हुन सकेन अब त्यो बाण शीघ्र छाड्नुहोस् अनि बैरीको नाश होला उसै बेला ती तीन पुरहरू आधा निमेश जोडी फेरि छुटिने छन् ती पुहरू एकपल्ट जोडिएर छुटिएपछि जति बाण पहाड गरे पनि सफलता प्राप्त हुन सक्दैन हे प्रभु मेरो प्रार्थना स्वीकार गरिबस्छन छ भने तत्काल बाण पहाड गरेर त्यस त्रिपुरालाई नाश गरिबियो ब्रह्माजीको त्यस्तो बिन्ती सुनेर ठिक हो असल हो भने त्यो अग्नि सोम युद्ध उग्र बाण धनुमा राखी धनुलाई कलमाथि झुकाई दिव्य दस हजार वर्ष पुग्न आधा निमेश आँखा छिम्म पारेर उघारे जति समयको लागि त्रिपुरा जोडियो तब महादेवले आफ्नो योग बल्य निश्चल पारिदिनु अनि टुमा अग्नि सोम स्थित थिए त्यो नारायण रूपी बाँड शिवले प्रहार गर्नुभयो त्यो बाण छुट्न त्रिपुराका भव्य महलहरूमा आगो लागेर चारैतिर ढल्न लाग्यो ठिक ठिक कष्ट कष्ट भन्ने शब्द सुनिन लाग्यो महादेवले तत्काल नन्दीलाई भन्नुभयो त्यो मय दत छ त्यसलाई अग्निले नडराउनु श्री महादेवको त्यस्तो आज्ञा पाउन साथ वायु रूप भई बाढ भन्दा पनि बेग्ले गई मयको घरमा नन्दीले देखे राजा मय शिवलिङ्ग सामुन्ने राखी उनकै ध्यान गरिरहेका थिए तब नन्दीले मयलाई भने अग्निले तिमीलाई जलाउने छैन मैले तुरन्त नन्दीलाई प्रणाम गरे त्यसै बेला अग्नि पनि आइपुगे र नन्दीले शिवको आज्ञा अग्निलाई सुनाइदिए तब अग्निले मय तान फर्केर भने हे शिव भक्त अब तिमी यो नगर छाडेर तुरन्त जाओ मयले जो आज्ञा भनेर सुवर्णको शिवलिङ्ग बोकी तत्काल पाताल गए यता नन्दीले फर्किएर गई सम्पूर्ण कुरा शिवजीलाई बिन्ती चढाए तब त्रिपुर भस्म हुन लाग्यो त्यसका वेदी महल उद्यानहरू धमाधम भत्किन नासिन थाले अनेक दानव र तिनका परिवारहरू कराएको मात्र सुनिन लाग्यो वस्त्र खुस्किएका अनेक सुन्दर स्त्रीहरू घरबाट बाहिर निस्कि रोए कराएको चर्क सुनिन लाग्यो अग्ला अग्ला महल विमानहरूमा रहेका कठोर र उच्च स्तन भएका मधले विभल नेत्र भएका आफ्ना पतिका अत्यन्त प्रिय नारीहरू अग्निबाणले डराए घर घरमा यता उता दोगोन र कराउन थाले जस्तै पर्वतमा भूमि कम्प हुँदा त्यहाँका किन्नरहरू भयले व्याकुल हुन्छन् त्यस्तै आफ्ना पतिलाई भयले व्याकुल भई अङ्कमाल गर्न थाले केही डराई भाग्न लागे कतिपय दानवगण आफ्ना स्त्रीलाई बोकी नगर छाडी बेगले भाग्न लागे शिवको भक्तिले र वस्ताभूषणले पनि पर्वताकार देख्दैमा डर लाग्दा काला दानवहरू डरेर सागरमा खस्न लागे जति दानवहरू समुद्र जलका अनेक जन्तुले खान थाले कति दानवहरू त आफ्नो पत्नीको अवस्था देखेर खप्न नसकी आगोमा डरेर मरे रन्त अग्निमा डरेर मरे कोही समुद्रमा हमफाले जल जन्तुको भोजन भए कोही आधा डरेर कोही भाग्दा भाग्दै लडेर स्वाहा भए यस प्रकार त्यो अमौध अग्नि सोमयुक्त बाणले त्रिपुर भस्म पारे शेष नगर समुद्रमा डुबाई फेरि भगवान शिवको हातमा आइपुग्यो त्यस्ता प्रकारले अभे त्रिपुर भस्मा भए देवताहरू आफ आफ्ना अधिकार पाइ शिवजीलाई प्रणाम गरेर स्तुति गर्न लागे रुद्र आज हजुरद्वारा हामी समस्तताहरूको कष्ट निवारण गरिदिनु भयो अत हजुरलाई कोटी कोटी नमस्कार छ यस्तो देवगणले स्तुति गरेको सुनि महादेव प्रसन्न भएर आज्ञा भयो हे देवता हो आफ्ना प्रिय भक्तजनहरूलाई सदैव पुत्र जस्तै स्नेहपूर्वक पालन गर्नु आज त्रिपुरावासी दानवहरूको सम्हार हुन गएकोले तिमीहरूको इच्छा पूर्ण भयो अब तिमीहरू खुसी साथ जाओ श्री महादेव ने यस्त आज्ञा सुनेर महादेव ऐसी दंडवत प्रणाम गरी करी आफ्ना लोक माए देवता गए पीछे नंदी भ्रंगी भूत प्रेत पिचास डाकिनी शाकिश पुरी पालन भागस्तमुनि कसाणन कर न स्रिपुरा दाह मैं सुनाए जो शिवभक्त खुशी साथ कथा सुनला वो समस्त पाप मुक्त भर मरे पी पार्षद भर सद कैलाश में बस् पाने श्री स्कंद पुराण केदार खंडे माघ कुमार अगस्त सम्वादे श्री स्वस्थानी परमेश्वरिया थाया, दाहा वरुना नाम थायांत्रिपुरदाह अध्याय